देशमै पटक राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगट्न सफल र मुलुकलाई कुखुराजन्य उत्पादनमा आत्मनिर्भर गराउने कुखुरा पालन पोल्ट्री व्यवसाय सम्बन्धी अहिलेसम्म राष्ट्रिय नीति नहुँदा यस क्षेत्रको व्यापारीकरण र औद्योगिकरण हुन सकेको छैन बेला, बेला देखिने बर्ड लगायत विभिन्न रोगका कारण हुने क्षतिले गर्दा व्यवसायहरू धराशयी अवस्थामा पनि अर्थतन्त्रको मेरुदण्ड यस व्यवसायलाई सरकारले नीतिगत रूपमा लागू गर्नुपर्ने व्यवसायहरूको अंडा उत्पादक संघ का केन्द्रीय अध्यक्ष एवं पोल्ट्री दिवस कार्यक्रम का संयोजक शिवराम केसी सरकारी नीति भाई नीति निम कहीं व्यवसाय सहन को वातावरण को बनोष भाई चाहना व्यवसाय को होता नीतिगत रूप में सरकार के पशु सेवा विभाग को मतरा कि पशु सेवा कृषि मंत्रालय मात्र है कि राज्य के एवं संबोधन करशेष भूमि निर्वाह कर संबोधन करफ को कुल ग्राहस्थ को प्रतिशत हिस्सा उगटना सफल इस व्यवसाय में अर्ब बढीको लगानी भइसकेको छ भने एक लाखले प्रत्यक्ष रोजगारी पाएका छन् यो व्यवसायमा पाँच हजार व्यवसाय प्रत्यक्ष रूपमा संलग्न छन् भनाइ र व्यवहारमा फरक परेकाले नीति कार्यान्वयन नभएको र कार्यान्वयन नहुँदा आफहरूलाई असजिलो भएको पोल्ट्री महासंघका केन्द्रीय उपाध्यक्ष नारायण हरि खत्री बताउनुहुन्छ दुई हजार सालमा पम्सी पालन नीति बने पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन नीति कार्यान्वयनमा सरकारको स्थिरता नहुँदा काम हुन नसकेको पशु विभागको भनाइ छ अब बन्ने नयाँ सरकारको पूर्णतापछि निजी क्षेत्रको पनि समन्नता र सहकार्यमा नीति कार्यान्वयन हुनुपर्ने आवश्यकता औल्याउनुहुन्छ पशु सेवा विभागका महानिर्देशक नरबहादुर रजुवार गभर्मेन्टको पनि पूर्णता स्थिरता नभएको हुनाले र यसतर्फ अहिले काम भएको छैन मेरो विचारमा अब नयाँ गभर्मेन्ट बन्ने बित्तिकै र निजी क्षेत्रको पनि संलग्नता सहकार्य र सक्रियतामा यो तुरन्तै कार्यान्वयन छ हाल देशभरबाट दैनिक अठार लाख फूल अण्डा प्रति हप्ता दस लाख ब्रोइलर बहत्तर हजार लेयर्स चल्ला दैनिक चार लाख किलो मासु र दुई मेट्रिक टन दाना उत्पादन भइरहेको छ बर्ड फ्लूको गर्दा चितवनमा चालिस प्रतिशतले उत्पादनमा रास आएको थियो कुखुराको राजधानीका रूपमा देशमै परिचित चितवनले मात्र पोल्ट्री व्यवसायको करिब साठी प्रतिशत हिस्सा उगट्ने व्यवसायहरू बताउँछन् साना फार्म रहेका छन् विश्वका अडसठी देशमा देखा परेको बर्ड नेपालमा दुई हजार पहिलो मा पटक देखिएको थियो बर्ड प्रकोपबाट बाइस जिल्लाका किसान प्रभावित बनेका छन् नेपालमा बर्ड कारण एक्काइस जिल्ला उच्च जोखिम 20 जिला मध्यम बाकी 34 जिला निून जोखिम में रहेन